किताब किता, ने किता, नेपाली आवाज ट कममा इन्दिरा प्रसाईजीद्वारा लिखित भुटानी शरणार्थीहरूको जीवनीमा आधारित सामाजिक उपन्यास रणमायाको खण्ड तीन गोपाल सिंहले जति नै कर गरे पनि र रनमायाले भुतुक्कै रहर गरे पनि शमशेर बहादुरले दस पास गरेपछि पढ्नै मानेन बुढा मान्छेले छोरा तर्साउने छाँटले ढ्याङ्ग्रो पनि ढटाए तर, तर अह छोरा चाहिँ पढ्दिनँ भनेपछि पढ्दै पढ्दिनँ मरे पनि पढ्दिनँ काटे पनि पढ्दिन भन्यो बुढाबुढीको केही लागेन तर चित्त बुझाउने बाटो भने थियो छोरो बराल सिंह चाहिँ भएको थिएन घर व्यवहार खेती व्यवहार मा निकै रुचि लिन लागेको थियो थी। ठिकै पनि छ जेठो छोरोले घर व्यवहार हेरिदिँदा आफैला होलो हुने हो पढेरै पनि के नापेको छन् र दुनियाँका छोराले अङ्ग्रेजी पढ्यो खेत हेर्न गाह्रो लाग्छ र बन्यो बडा बाबु त्यति नै हो त्यसो हुनुभन्दा त यसै हुनुभयो जाति बुढाबुढीले चित्त बुझाएका थिए नभन्दै शम्शेर बहादुरले बाबु चाहेको जम्मै व्यवहार थामिदियो थामेर मात्र कहाँ बस्यो र उसले त इनम गर्ने पनि विचार ल्याएछ बा गोठ राख्ने विचार गरे हाम्रो लेखमा त्यत्रो जग्गा पनि छँदैछ दुध र घिउको व्यापार गर्नुपर्छ तपाईँलाई कस्तो लाग्छ शमशेर बहादुरले बाबुलाई सोधेको थियो कलिलो केटाको ठुलै हाँट देखेर खेती त्यो पनि अर्काको रोपाइमा कमाउने गरेका बाबु चाहिँ डराए ए केटा वस्तु भाव मात्र हुँदैन निकै स्याहार सम्बार हुनुपर्छ इमुख प्राणी पालेपछि आफ्नै बच्चा जस्तो गर्नुपर्छ बाबै अहिले तुरुन्तै के बितेको छ र बाबु चाहिँका कुरा सुनेर छोराको उत्साह चिसिन लागेको थियो कस्तो कुरा गरेको छोराले आँटेपछि कसो नपुर्याउला फेरि हाम्रै पनि के काम छ र सबैले भरथेक गर्न सके कसो नपाल्ला यसले गोठ छोराले पालेका गोठ देख्नु छैन अब हामीले त पुर्खाले जोडेको खेतमा फलेको खाएर जिन्दगी बितायौ तर यिनले त्यसरी बिताउन गाह्रो छ अब अहिले बजार जान मन लाग्दैन मलाई सबै सामान जिनिसी जे पनि महँगा छन् जेठाले आँट्छ भने गर्छ है बुढा मान्छे अब संसार यिनैको हो हामीले रोकेर कतिन्जेल रोक्छन् र आमाका कुरा सुनेर जेठो छोरो रमायो ए तिमीहरू आमा छोराको पहिले सल्लाह भइसकेको रहेछ होइन मलाई ठीक पार्न मात्रै सोधेका तैँले बुढाले रिसाउन खोज्दै भनेका थिए तपाईँ मरिहत्ये म तपाईँको त्यस्तो जाली काम किन गर्थेँ र ल यसले गोठ राख्ने कुरो गरेको आजै तपाई तपाईँसम्म सुन्दैछु तर मलाई जेठो छोरोको विचार राम्रै लाग्यो पढ्न पनि छाडिगो एउटा इलाम लाग्यो भने राम्रै हुन्छ भनेर पो म बोलेँ कि मैले बोलेको तपाईँलाई मन नपरे म बोल्दिनँ बुढीले चित्त दुखाएर बोलिन् आइमाईको जात चित्त दुखनु बेर नआँखा रसाउनु बेर तर आँखाबाट पानी चुहुनु दिइनन् उनले आँखामा सुकाउन खोज्दै थिइन् तर बुढाको अभिप्राय बुढीको चित्त दुखाउनु थिएन गोपाल सिंह हत्तपत्त कसैको चित्त दुखाउँदैनथे त्यसमाथि पनि आफ्नै प्राण पत्नी रनमायाले अलिकति अँध्यारोमुख मात्रै पारिन् भने पनि बुढालाई संसारै अँध्यारो लाग्थ्यो छोरा इलामी खोजे बीत्र हुन खोजेको कुरामा बुढा पनि भित्रभित्र दङ्ग परेका थिए तर यसरी ह्वाद त हुन्छ भनिदियो भने भोली गएर छोरा आफू खुशी गर्न खोज्ला नाफाको बदला नोक्सानी भोग्नु पर्ला भनेर मात्रै उसलाई अल्मल ल्याउन खोजेका थिए ए मैले पनि त त्यसो उसले गर्दै नगर भनेको पनि त छैन नि अब तेरो सहमति पनि भएपछि म नाइ भनौँला आजसम्म तैँले के नचाहिँदो कुरै भनेकी छस् र मैले चाहिँ कुनतिर कुरा नमानेको छु हँ यो बुढी उ बाहेक मेरो कोही छैन भन्ने थाहा पाएर मलाई दङ्याउँछेस हेर बुढी हाम्रा सन्तवीर दाजु जस्तै म पनि जोगी भइदिउँ ल अनि खालिस बोबो अब जोगी हुने भनी घुर्क्याउनु पर्या छैन म पनि पुण्यमाया भाउजू जस्तै हुँ कि क्या हो लोग्ने गएको हेरिरहने म पनि सबै छोराछोरी अघि लगाएर तपाईँकै पछि पछि लागिहाल्छु नि के सम्झेको मलाई रणमायाले हाँस्दै भनिन् बुढीका कुरा सुनेर बुढा पनि हाँसे आमाबाबु हाँसेको देखेर झेठो छोरो पनि हाँस्यो त्यसपछि लगत्तै शमशेरबहादुरले त्यहाँबाट एक घन्टा पर निरपोखरीमा गोरगठ मनाएर पच्चिस माउ लाइन गाई र दस माउ लाइन भैँसी गरी दुध घिउको ससानो व्यापार सुरु गर्यो तिन जवान गोठालाई केटा कामदार राख्यो घरकै पुराना सेवक सिङ्गे दाजुलाई त्यहाँको हेरचाहको जम्मे दियो वर्ष दिनमै गोठमा वस्तु थपिए व्यापार राम्रो चलेको हुँदा सबै खुसी थिए त्यसै साल जेठाको बिहे पनि भयो सुन्के श्री शमशेरबहादुरकी जीवनसङ्गिनी भएर आइन् सुन्के श्री नै कसरी शमशेर कि जीवनसङ्गिनी भई भन्ने कुरा सम्झदा शमशेरलाई अचम्म लाग्छ हुन पनि शमशेर बहादुरको कामधन्दा देखेर दङ्ग नपर्ने अल्लोपल्लो गाउँमै कोही थिएनन् झन्नै छ फुटभन्दा अग्लो दोहोरो जिउको गोरो घोरो शमशेरबहादुरलाई ज्वाइँ बनाऊ भन्ने रहर धेरैले गरे बिहेको कुरा चलिरह्यो कुरा आउँदै जाँदै गर्यो, यो केको को सधैँको झाङझुङ एउटी गतिले बुहारी भित्रै दिए यसरी दिन रातको छोरी दिनेको कुरा त सुन्नु परेन मिठो एक वर्ष भएपछि चाहिँ बुढाबुढीले भन्ठाने त्यसै बेला एक बेलुकीको भात खाइसकेपछि बाबु छोरा बसेर व्यापारका कुरा गर्दै थिए हर्कलीहरू चुलो धन्दा गर्न लागेका थिए बुढी पनि मिठो बोकेर बाबु छोरा भए ठाउँमै आइन् केही बेर आमाको दुध चुसेपछि मिठो निदाएकी थिइ र नमाया छोरीलाई बिछ्याउनामा सुताएर आइन् सधैँ जस्तो भए उनी पनि छोरीसँगै ढल्किएर निधाउ हुने तर आज उनलाई बाबु छोराबिच केही कुरो गर्नुपर्ने थियो त्यसैले उनी पनि आएर त्यही सिकुवामै बसिन् छोरा चाहिँ बाख्रा पालन पनि राम्रो हो धेरै नाफा भन्दै थियो उसको आश्रय बाख्रा पनि पालौँ भन्ने थियो तर बाबु चाहिँ बरु अरु गए भैँसी थप बाख्रापट्टि नजा दुई थरी भएपछि समस्या पनि दुई थरी हुन्छ भन्दै थिए रणमाया सुन्दै गई तर आज व्यापारको कुरामा उसलाई पटक्कै रहस लागेन ए बाबु अब बिहे गर्नुपर्छ बुहारीलाई घर पनि जिम्मा लाउन पाए मलाई सन्चो हुन्छ केटी दिने मान्छेले हैरान पारिसके रिसाउँछन् पनि पल्लो गाउँबाटै दुई थरीका कुरा आएको छ आफ्ना गाउँका पनि गोडा तिनेक छन् दिने, अब हामीले रोजेर हुन्छ कि आजकलको चलन पनि छ तैँले हेर ठहर गर बाबु तर बिहे त यसपालि नै मङ्सिरमै गर्नुपर्छ आमाले बोलिसकिन् जेठो बोलेन गोपाल सिंह पनि छुपचाप बसिरहे कोही बोल्दैन ल है मैले भनिदिएँ जेठा म यसपालि मङ्सिरमा बुहारी नभित्रै छोड्दिनँ तैँले रोजे रोज नत्र मै ठहर्याउँछु है पछि दोष नदिए बाबै भनिदिया छु र न माया बुढीले आफ्नो निर्णय सुनाइन् बिहे नगरी नछोड्ने हो भने आमा हौ निरपोखरीका जुङ्गी अधिकारीको जेठी छोरी सुन्के यसरी पनि एकपल्ट हेर न है तिमीलाई कस्तो लाग्छ हतार हतार यति बोलिसकेर शमशेर बहादुर त्यहाँबाट भागी बेपत्ता भयो ए यसको त मायाप्रीति नै बसिसकेको रहेछ क्यारे अब त लाजले भाग्यो है बुढाबुढीले अड्कल काटे त्यसो त शमशेर र सुनखेसरीको मायाप्रीति गाँसिएको चाहिँ थिएन गुठको नजिक पर्ने घर जुङ्गी अधिकारीकै थियो आफ्नो घर पनि एक लास जस्तो ठाउँमा भएकोले जुङ्गी अधिकारीलाई शमशेरले गोठ राख्ने बित्तिकै भर भएको थियो त्यस दिन गोठालाको दुर्बुद्धिले गर्दा आगो बाल्ने सलाई नै लपक्कै भिजेको रहेछ अब नजिकै कतै दोकान सोकान थिएन कि त आउन र जाने गरी डेढ घन्टा जति बाटो काटेर भालु खोप पुग्नु पर्थ्यो नत्र ओह्रालो ओह्रालो लाग्यो भने आधा घन्टाको बाटो नाग्दा मगर्ने कान्छीको भट्टी थियो त्यस साँझ वस्तुको खोले पकाउन बेर भइसकेको थियो साँझ पनि झमक्कै परिसकेको थियो अब नजिकै घर भनेको त्यही एउटा घर थियो शमशेरले त्यो घर जुङ्गी अधिकारीको भन्ने त सुनेको थियो तर चिन्जान भने थिएन एउटा गोठालो लमशेर पेल पटक जुंगी अति आगन में उभ जुंगी अधिकारी सिकुआ में बसर हुक्का ते रहे ला झुंगा पाल अध पैसे जुंगी अहर करमशेर ने अभिवादन गयो ओहो नानी बसऊ न मेरे भाग्य रामचंद्र ज बाबूला मेरे घर में स्वागत कर पाए शमशेर आपूला गोड़धनी भन्ने बितीके जुंगे अतिर ता हुक्का पंचाएर शमशेर को स्वागत में जुटे यो स्वागत करे इनले आफु चाही आगो मागना आक कसरी भन ना भा छ नत्र वस्तुभोक्कमशेर का मन में कुरा खेले होना दाजू मत आगो पो पाँचु कि थे आज गोठाला सलाई बट्टे पानी में चोपले शमशेर लाज मानी मानी आनंद ए यतिलाई त्यत्रो दुःख पाएछौ नानीले यही गोठालालाई पठाएको गो भए म पनि भइजान्थ्यो नि बित्तैमा दुःख पाउनु भयो तपाईँले तरै पनि हाम्रो परिचय भयो यसै बहानाले भए पनि त्यस गोठालालाई मेरो धन्यवाद छ उसले यसलाई नभिजाइदिएको भए तपाईँ आउनुहुन्न थियो भाइ जुङ्गी अधिकारी बोलेर गलल हाँसे मान्छे फरसाला रहेछन् शमशेरले मनमा सम्झ्यो झुङ्गी अधिकारीले एउटा बट्टामा सलाइका काँटी र गा, गाई गोठमा बालिरहेको एउटा अगुल्टो पनि गोठालालाई दिइ पठायो शमशेरले पनि गोठालासँगै बिदा भएर हिँड्न लागेको थियो होइन बाबु आज यतै भान्सा गराउनुपर्छ रुखो जे पाकेको छ खाऊ आजलाई बाबु बुढाले शमशेरलाई च्याप्पसा माथि भने ए सुन आज मालिकलाई उता भात नपकाउनु है यतै खान्छ भन्दे बुढाले गोठालालाई खबर पनि पठाए शमशेर अकमक्क पर्यो बुढा मान्छेको आत्मीयता लत्याएर हिन्ने आँटै भएन उसलाई हुन त शमशेर प्रायः घरै पुग्थ्यो बिहान बेलुकीको भात ऊ घरमै खाने गर्थ्यो तर कहिलेकाहीँ भने गोठमै बस्नु पर्थ्यो घरमा पनि आमा बाबु स साँझ परेपछि नहिड्नु जमाना निको छैन दुश्मनले मौका पाउँछ राति अँधेरोमा नहिड्नु भन्ने गर्थे त्यसैले उसले साँझ झमक्क पर्दा घर पुग्नु अन्यथा गोठमै बाँस हुन्थ्यो त्यसो त कहिले के कसो पर्छ भनेर उसले गोठमा आफ्नो एक सर ओर्ने ओछ्याउने समेतको आट आफ्नो लागि छुट्याएको थियो यसरी बसेको बेला गोठालाहरू मालिकलाई खिर पकाएर खुवाउने गर्थे त्यसैले उनी गोठमै बस्दा पनि घरमा आमाबाबु खास पिर गर्दैन आज पनि त्यस्तै अबेर भएकोले शमशेर घर नगएको हो तर यसरी जुङ्गी अधिकारीको पाहुना हुन पुग्ने कुरा चाहिँ उसले सपनामा पनि सोचेको थिएन अर्को हुक्का भरेर ल्याइएको थियो शमशेरको अगाडि हुक्का राखेर बुडाले, हुक्का तान्ने नलिदिए म हुक्का पिउँदिनँ शमशेरले भने बा यति धनीमानी भएर पनि हुक्का नपिउने जुठो होइन नले त अझ मुखमा चाँदी भएको छ चा। बिटुलु छैन बुढाले कर गर्दै भने होइन दाजु मैले त कहिले पनि पिउने गरेको छैन शमशेर बहादुरले भन्यो होक्काको प्रसङ्ग त्यहीँ सकियो बुढा मान्छे एकनाशले बोलिरहे कति कुरा उसले सुन्यो बुझ्यो कति चाहिँ सुने पनि बुझेन उसले धेरै कुरा बुझ्न पनि चाहेन भित्र भान्सा घरबाट झुवैयाँ तरकारी वहिरिएको आवाज आयो शमशेर बहादुरको मनमा भने कति कति कुराहरू आइरहे गइरहे व्यर्थ यो बुढोको फतफत सुन्न बसेछु म खाँदै खान्न गोठमै भात पकाएको छ भनेर भनिदिए भए हुन्थ्यो तर कसरी भन्नु र आगो नभएर आगो माग्न आएको भात पकाएर आएको कसरी भन्न मिल्थ्यो र हेतेरिका म आज कहाँ आएर फँसेछु एस्ता नाता गोदाबाहेक अन्यत्र कतै कहिले भात नखाएको शमशेर बहादुरको जीवनमा एउटा अचम्म नै भएको थियो त्यसै पनि जस कहाँ सजिलै भात खाइहाल्ने मान्छे होइन शमशेरबहादुर गाउँघरको भोज मा निम्ता मान्न पनि ऊ हमेसी जाँदैनथ्यो बाबु बाबुआमा जान नसक्ता पनि भाइ बहिनी पठाएर पन्सिने मान्छे हो चुलै निम्तो मान्ने ठाउँमा समेत घरका सबै गए पनि ऊ एउटा नोकरलाई भात पकाउन लगाएर खाने गर्थ्यो यो केटाको सबै बानी बेरा राम्रो छ यो अर्काको घरमा नखाने बानी चाहिँ साह्रै नराम्रो छ पछि ससुरालीमा के गर्छ यसले आमा चिन्तित हुँदै भन्थिनी यस्ता नर्खटेहरू घर ज्वाइँ बस्छन् किन चिन्ता गर्छ बुढी बुडालाई पनि छोराको यस्तो बेहोरा पटक्कै मन नपरेको थिएन आफूलाई श्रद्धा गरेर कसैले बोलाउँछन् भने उनीहरूको इच्छा र आफ्नो शरीरको क्षमताअनुसार खाइदिनुपर्छ बुढा मान्छेले छोरालाई सम्झाउँथे शमशेर बहादुरले रिसले घिनले वा अहङ्कारले नखाएको त हुँदै होइन तर उसलाई अर्काको घरमा खाना भनेपछि पटक्कै मन पर्दैन थियो दसैँमा मावलमा र आफ्ना नाताकोताका नगै ना नहुने ना बिहा बटुलोमा मात्रै उसले खाएको थियो आज कहाँबाट कसरी कुन विडम्बनाले ऊ यहाँ भात पर्खेर बसेको छ एक मन उसलाई जुरुक्क उठेर म गए भनेर हिँडौँ गोठमा केही भए खाउँ नत्र भोकै भए पनि सुतु जस्तो पनि लागेको थियो तर भर्खरै आगोको अभार यिनीहरूसँगै टारियो भोलि के कसो पर्छ सबैभन्दा नजिकका छिमेकी यिनै हुन् आज मैले आफूलाई यिनैकै जिम्मा छोड्नुपर्छ शमशेर बहादुरले मनमा नै निर्णय गर्यो नानी उतिसारो कुरा गर्न मन गर्दा रहेनछौ मन नबोली बस्न सक्दिनँ ना। नानीलाई झरको पनि लाग्यो होला मेरो फतफत सुनेर बुढाले शमशेर बहादुरकै मनको कुरा भनेका थिए होइन दाजु हो आफूभन्दा ठुला बढाएको कुराबाटै त हामी ज्ञान कुरा, कुरा सुन्ने सिक्ने मौका पाउँछौँ प्रत्यक्षत शमशेरबहादुरले बुढालाई यसो भन्दै खुसदुल्यायो कुनै बुडाले बुढाले बहादुरको तिन पुस्ते सोधे आमाका मावली बाबुका मावली गर्दा गर्दै बुडाले एउटा नातो फेला पारी छाडे उनले शमशेर बहादुरको पिताको उमेर सोधेपछि आफू कान्छु भएको ठहर गरी आफूलाई शमशेर बहादुरले काका भन्नुपर्ने साइनो गाँसे बा भान्सा तयार भयो शमशेरबहादुरको निरस वातावरणमा कतैबाट मधुर स्वर घन्खियो बुढाको रुखो र एकनासे फथपथबाट आजित भइसकेका शमशेरबहादुरलाई कोकिलकण्ठी नारीको स्वर अनुपम मिठासले युक्त लाग्नु अनौठो थिएन ना। स्वरधारिणी नारी अम्खोरामा पानी बोकेर उनीहरू बिच उभिएकी थिए ढिब्रीको उज्यालोमा त्यो अनुहार उसले राम्रै देख्न पाएन ओम्खुरा उनीहरू नजिक राखेर रा ऊ झट्टपट्ट त्यहाँबाट बिदा भइसकेकी थिइन् शमशेर बहादुरलाई अनकन्टार मरुभूमिमा फेला परेको पानीको कुवा पुन अनकन्टारमै विलीन भए जस्तै लाग्यो लौ नानी भान्सा गर्न जाउँ नानीहरू जस्ता महाजनलाई हाम्रो घरको यसोतसो भान्सा गराउन मलाई लहर चलेको मात्रै हो नानी मनको म पनि महाजन नै छु है बाबु अङ्खराबाट पानी खन्याउँदै बुढाले भनेर भनिसकेपछि मन खोलेर गल्ल हाँसे होइन काका काकाले पनि के भन्नुभएको होला हामी पनि गरी खाने मानिस नै हौ काका फेरि मन नभए धन्के काम काकाले मनपराए मान्छेलाई स्नेहपूर्वक भान्साको व्यवस्था गर्नुभयो यसभन्दा ठुलो के चाहियो र शमशेरबहादुरलाई यतिखेर बल्ल बुढाले भनेको कुराले कहीँ कतै च्वास्सा लाग्यो उसको तुलनामा न्यूनतम आयस्रोत भएको यो बुढा मान्छेले यति श्रद्धासाथ भात खुवाउन लागेको साँच्चै यी मानिस मनकै राजा रहेछन् भन्ने उनले मनमा ठहर गरे शमशेर बहादुरको तुलनामा साँच्चै इनको आर्थिक स्थिति निकै तल्लो स्तरकै हुनुपर्छ भन्ने अनुमान उनीहरूको रहन सहनले पनि भनिरहेको थियो शमशेर बहादुरको घडेरी एक दृष्टिमा भ्याउनै नसकिने थियो भने यिनको घडेरी साँगुरो देखिन्थ्यो शमशेरबहादुरको गाईबस्तु बाँध्ने गोठ अलग गाई भान्सा घर अलग्गै र सुत्ने बस्ने घर दुई तल्ले च्यादरले छोपेको थियो इनको भने एउटा घरको तलतिर बा आधा बाँडेर गाई बाँध्ने ठाउँ र आधा भान्सा बनाइएको थियो त्यसकै माझतिर आफूहरू सुत्ने बस्ने व्यवस्था गरिएको थियो घरको गर गर छाना पनि खरले छाएको थियो झुङ्गे आफूलाई मनको महाजन भनेपछि नै शमशेरबहादुरले यिनीसँग आफ्नो तुलना गरिरहेका थिए उनीहरू भान्सामा पुगेर आआफ्नो पीडामा बसेका थिए भान्सामा चुलो र डिब्रीको उज्यालो भएकोले भान्सेलाई राम्ररी देख्न सकिन्थ्यो केही अगी देखिएको छाया र अहिलेको भान्सेको आकार प्रकारको दादात्मले गर्दा उसले ती दुवै एकै हुन् भन्ने ठहर गर्यो यस आमा बिरामी भएको पनि धेरै भयो हुँदाहुँदा ओछ्यानमै परिसके हिजो आज भात भान्सा सबै यहीँ गर्छ एउटी बहिनी चाहिँ टाढा भए पनि कात्तिकै स्कुलमै पढ्दैछ ढिमिक्क केही गर्दिनँ सबै यसकै जिम्मामा छोरो मोरो बिहे गर्ने बित्तिकै छुट्टिएर हिँड्यो दस पास गरेको छ डम्फूको डाकखानामा काम गर्छ चित्त त रुन्छ तर धैर्य गर्नुबाहेक अरू कुनै बाटो छैन आफ्नै कर्मको दोष बाबु उसलाई पनि के गाली गरौँ बुढाले लामो खुइँ काट्दै आफ्नो परिवारको कहानी सुनाए शमशेर बहादुर ती झन्न एक घंटा भाग बड़ी समयदेखि फतफत कर बुढ़ा को स्वर को पीड़ा ने भित्र भि कताकता दुखी जस्त खानेकुरा मिठो थी उसके जीवन में पहले पटक अर्क का घर में इसरी मीठो मनेर खाई थी हुपी थपी ना खाओ ते बेलुक भात पस्कने भांस सुनकेश्री ना थी त्यसपछि उसले सुनके स्त्रीलाई दोहोऱ्याएर भेटेको पनि थिएन त्यसो त उसले सुनके स्त्रीसँग बिहे गर्ने कुरो उसको कल्पनामा पनि थिएन अझ भनौँ त्यस रातपछि उसले सुनके स्त्रीबारे केही सोचेकै थिएन त्यस क्षण आमाले बिहेको कुरा झिकेर केटी हेर्ने कुरो निकाल्ने बित्तिकै उसका आँखामा झलझली जल सुनके स्त्री आई सम्पन्नताको दृष्टिले असमान स्तर भए पनि केटाले नै केटी मन पराएको भनेपछि सुनकेशी र शमशेरबहादुरको बिहे भएरै छोड्यो जेठो छोरोको बिहे गर्दा गोपाल सिंह महाजनले निकै ठुलो खर्च गरे भोज मात्रै पनि लगातार पन्ध्र दिनसम्म गरे दिनका दिन, दिन, दिन जङ्गे अजङ्गे खसी गिणिन्थे बिहेको रमझम र भोज देखेर बल्ला गाउँ सबै छक्क परे चिराङ जिल्लामै यसअघि यति धुमधामसँग कसैको बिहा नभएको चर्चा पनि त्यहाँ चल्यो त्यसै वर्ष गोपाल सिंह महाजनले चिराङ डाँडामा बिस एक्ड मलिलो खलक पनि 10 लाखमा किने चिराङ हावा पानी मन परेकोले उनले प्रायः आफ्नो रसो बसो पनि उतै सारे तर बडहरेलाई पनि उनले चटक्क चाहिँ छोडेनन् उमेरको कारणले पनि होला अलिक वर्षपछि बुढा वर्षैभरि जसो चिराङ बस्न लागे गरिब घरबाट आएकी सुनके श्रीले घर परिवार सबैलाई रिझाउँदै गई रिस्तारे बिस्तारे, बिस्तारे शमशेर बहादुर को रोजाई घर का सबंसा करते गए ऑडिओ कि सुनने किताब नेपाली साहित्य आवाज को